हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु आज पनि प्रोग्राम जस्ट फोरेन्जु लिएर आइसकेका छौँ तपाईँलाई भेट्नको लागि प्रविधि कक्षबाट राजको साथ मिलिराखेका छ अनि अनि आज पनि हामी दुईजना छौँ म प्रतीक्षा र तपाईँसँगै शोभ सम्झना प्रोग्राम जस्ट फर इन्जोइ भाइलाई फेरि पनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ हामी प्रत्येक दिन हामीले गर्छौँ बिहान एघार बजी गर्नु खबर सुनिसक्नु भएको छ र यो समय हो मात्र जस्ट इन्जोइको प्रोग्राम हो जस्ट फर इन्जोइ आज पनि धेरैभन्दा धेरै रमाइलो गर्ने कोसिसमा हामी छ फर्कि पनि प्रत्यक्ष र म आएपछि रमाइलो नहुने भन्ने कुनै चान्स नै छैन त्यसमाथि राजको साथ मिलेपछि त झन् रमाइलो भइहाल्छ होइन राजीलाई हामीलाई सुनाउनुको लागेको छ एकदमै मीठा मिठा गीतहरू कलेक्सन गरिरहनु भएको छ हामी देखिरहेका छौँ है आज पनि निकै मिठा खालका गीतहरू हामी सुन्न पाउँछौँ अपेक्षा हामीले गरेका छौँ र तपाईँसँग चाहिँ निकै नै रमाइलो गफगा हामी कोसिसमा छौँ आउनुहोला आज पनि तपाईँ आउने दुईवटा छ सुन्य छपन्न पाँच त्रिसठी तिन र सुन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस सुन्दै हुनुहुन्छ तपाईँ हामीलाई रेटियो इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर पनि विश्वको जुनसुकै कुराबाट सुनिराख्नु भएको छ आज पनि तपाईँसँग एउटा विषयमा हामी कुराकानी गर्छौँ आज पनि टपिक्सहरू तपाईँको लागि लिएर आएका छौँ होइन एकदमै एकदमै सान्दर्भिक टपै आज साउनको पहिलो सोमबार र चाहिँ धेरैजना दिदी बहिनी दाजुभाइहरूले चाहिँ व्रत बस्नु भएको होला नबस्नु भएको भए पनि शिवजीको दर्शन चाहिँ पक्कै गर्नुभएको छ बाटोमा अहिले मन्दिर पर्छ हिँड्दै राख्नु भएको छ भनेर हामीलाई लागेको छ र वास्तवमा भन्नुपर्दा धेरै दिदीबहिनीहरू चाहिँ व्रत नै बस्नु भएको छ मैले चाहिँ ठानेको छु है र आज, आज हामी कुराकानी गर्नेछौँ साउनको यो जुन महिमा छ अझ भन्नुपर्दाखेरि विशेष गरी यहाँलाई चाहिँ व्रत बसेको मनपर्छ या ठीक हो या होइन आफ्नो विषय राख्न सक्नुहोस् दायर गर्नुहोस् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच यति बेलाकै साथी हुनुहुन्छ अरे इसारा गर्नु आज हेलो झुटो बोल्नु पनि भएन नबोलौँ भने फेरि नमिल्ने हो कि मिल्ने हो कि भन्ने डर पनि छ के गर्ने के गर्ने है त्यसैले साथी आफै भनिदिनुहोस् कहाँबाट भन्नुहोस् त अनि अनि राजी राबोल्नु आउँदैन मैले सोध्दै यहाँको हातमा मेहदी छ भन्दाखेरि छ एन्सर आयो यहाँको हातमा हरियो चुरा पहेँलो चुरा छ तर मेहदी मनपर्छ बज्छ कि छिन्द्रिङ छिन्द्रिङ्गलाई पनि अल्छी लाग्छ बजेर कि छिन्द्रिङ छिन्द्रिङ गर्छ नि त अनि राधाजी के आज व्रत त छैन नि तर सम्झनाहरू मेरो उस्तै उस्तै हो दुवैजनाको व्रत चाहिँ छ होइन तर पानी त पिउनु परिहाल्यो नि है त्यसैले हामी व्रत बसिरहेका छौँ है यहाँहरूलाई चाहिँ व्रत बसेको राम्रो लाग्छ कि लाग्दै भन्छ नि यसलाई उत्सुकता भने कि खुल्कली मनमा लागिरहेको <laughs> छ कि है त्यही भएर चाहिँ म परिआज हामीले चाहिँ टपिक राखेका हौ <laughs> तपाईँलाई चाहिँ व्रत बसेको के लाग्छ कि राम्रो हो या होइन किन होला राम्रो होइन राम्रो होइन भन्ने साथीहरू पनि हुनुहुन्छ नि के भन्ने किन होला राधाजी अलिकति भनिदिनुहोस् न बस त साउनमा व्रतको लागि साउनमा व्रत चाहिँ किन बस्ने साउनको सोमबार नै व्रत किन बस्नु पर्छ अरुबार पनि बसेउ भन्ने हो नि है त मेरो त महिनाबित्ते हफ्तैबित्ते हुन्छ आ हफ्तैबित्ते कुन पना, कुन पना बार बस्नु हुन्छ व्रत भन्नाले महिनाबित्ते सोमबार हफ्तैबित्ते भन्नु पर्छ ए भने पछि साउन महिना भन्दा अरु पनि बस्नुहुन्छ अरु समयमा पनि बस्नुहुन्छ सोमबार चाहिँ अनि व्रत बस्दा चाहिँ के के खानु हुन्छ के पनि खान्दिन के पनि पानी नुन्न नुन्न त्यो त मेरो धारणा पनि त्यस्तै छ बसेपछि एकदम के मनदेखि नै बस्नु पऱ्यो सबै त खाएर व्रत बसेर के व्रत बस्यो भयो त्यस्तो होइन होइन तै पनि हुन्छ नि अलिकति अब त्यो के भन्ने व्रत बस्या हो पनि भन्ने अनि त्यस्तै मैले सबै पेट टन्न छ भने त्यो के भएर होइन एउटा मनको आस्था हो नि है था था था था भनेपछि हाम्रो राधाजीलाई चाहिँ लाग्छ अनि अनि आफ्नो विचार राखेर गइसक्नु भएको छ प्रोग्राम हो जस्ट फ्री सुन्दै चारमा पनि हामी प्रत्येक दिन आउने गर्छौँ आज पनि आइसकेका छौँ बोलिसकेका छौँ र आजको टपिक रहेको छ यहाँलाई व्रत बसेको राम्रो लाग्छ या लाग्दैन बस्ने के लाग्छ साउन्डको सोमबार होइन त्यही सोधिरहेछौँ होइन तपाईँ आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला पनि प्रोग्राम हामी एउटा निकै नै रमाइलो खालको गीत राख्छौँ बट स्लोली Thank you. को जङाले कालीको मुठुल बनाही निशान हनौला तन स्लोली <laughs> रमाइलो गीत तपाईँले सुनिसक्नु भएको छ निकै आनन्द लाग्यो गीत सुन्न तपाईँलाई पनि हामीलाई नमस्ते वाचे वाचे आ, दिन आफ्नो के खबर सुना कल्पनाजीलाई धान सक्नुहुन्छ भनेको नि त्यही भन्दा असार पन्ध्रमा हामी आएका थियौँ अनि कृपया हामी प्रोग्राममा एउटा टपिकमा रहेर कुराकानी गरिरहेका छौँ यहाँलाई थाहा छ हामी यहाँ चाहिँ टपिक राखेका छौँ यहाँलाई चाहिँ व्रत बसेको मनपर्छ या मन पर्दैन र व्रत किन बस्ने यहाँलाई चाहिँ के लाग्छ आफ्नो विचार राख्न सक्नुहुन्छ भनेपछि तपाईँलाई चाहिँ व्रत बस्न मन पर्छ कि पर्दैन मन त पर्छ तर खास गरी अहिले चाहिँ बस्नु भएको छैन हाम्रो कल्पना चाहिँ ल ठिक छ अब अलिकति कामको सिजन पनि छ फेरि व्रत बसेर चाहिँ काम गर्न जानु पनि सकिँदैन गाह्रो पनि हुन्छ है अन्त मनले आस्था गर्ने हो आफ्नो भगवान्लाई पुज्ने हो आफूले मनले पुज्ने हो व्रतै बसेर पुज्नुपर्छ भन्ने पनि छैन है कल्पना चाहिँ आफ्नो मत राखिदिनु भयो आफ्नो बिर्स राखिदिनु भयो है अब चाहिँ सम्झना के सु राख्नुहोस् थ्याङ्क यू अनि मेरो साथीहरू निता तामाङ रस्नी तामाङ हजुर अनि अनि सबै साथीहरूलाई क्या मलाई चिन्ने नचिन्ने सम्पूर्ण कल्पना भनेर चिनेर चाहिँ सम्पूर्ण अलि पनि सुटिन्छ अलिअलि कल्पना चाहिँ हुनुहुन्थ्यो प्रोग्राम जसरी आज हामी कुराकानी गरिरहेका छौँ व्रत साउनको महिना पहिलो सोमबार है त्यसले पनि तपाईँहरू व्रत बसिरहनु भएको छ होला यहाँ बस्नु भएको छैन दर्शन चाहिँ पक्कै गर्नुभएको छ होला यहाँलाई चाहिँ पक्कै पनि हुन्छ र हामी कुराकानी गरिरहेका छौँ यहाँलाई व्रत बसेको मन पर्छ या मन पर्दैन मन पर्दैन भने किन पर्दैन भन्नु भने किन फर्छ है लिन सजिलो र सान्दर्भिक टपिक लिएर कुराकानी गरिरहेका छौँ भनिन्छ व्रत बस्दाखेरि चाहिँ खाली पेट बस्दाखेरि अब शरीरलाई चाहिँ नोक्सान हुनसक्छ है हप्तामा एकदिन चाहिँ नखाँदाखेरि शरीरलाई फाइदा पनि हुन्छ भन्ने तत्वहरू पनि सुनिन्छ यहाँलाई चाहिँ के लाग्छ मात्र हामी तपाईँको विशाल बुझ्ने कोसिसमा छौँ यति बेला राजले फेरि पनि अर्को एउटा निकै नै रमाइलो खालको गीत बजाउन थालिसक्नु भएको छ आश्च राउतको आवाज हो खै त मलाई come on I don't give a lucky hey come on I don't give a lucky oh hey come on I don't give a lucky who the who they is Bali thought on my DNA are to play tomorrow I don't give त्यही बोला किले सुहाओ छ तपाई पटक पटक SLC पास हुनबाट वञ्चित हुनु भएको छ अर्थात् विभिन्न कारणले गर्दा आफ्नो पढाइ रोक्नु भएको छ यदि छ भने हामी तपाईलाई सजिलैसित नदिकन पाँचवटा बोर्डबाट इक्जाम दिु हुनुहोस् टियु केयु पियु साथै विश्वभरि मान्यता प्राप्त कक्षा आठ नौ र दस फेल भएकाले सोझै एसएलसी दिन पाउने कक्षा एघार नपढी सिधै बाह्रको मात्र परीक्षा दिन पाइने साथै कोरियन जापानिज लगायतका सम्पूर्ण ल्याङ्ग्वेजहरू कम्प्युटर बेसिक डिप्लोमा एकाउन्टिङ प्याकेज हार्डवेयर नेटवर्किङ र कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाको लागि चार वर्ष अधिकारी हिमालयन ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बान्न छ्यालिस एक चौहत्तर अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य र अन्ठानब्बे एक छत्तिस लेखा तालिम सञ्चालन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 A, C, Sound Service, Khaira Hani-Char, Magani-Chok-Parsha, Phone, Sune-Chapanna, Pass 83-635, Mobile, Anthana-Ve-Suna-Arshthi, 2227, The Best Sound System For High Quality Program. Kansho, Timi Malai, Maya Ta Garshani hai na? Thio Pani Soda Nekura Hora? Thio Pani Soda Nekura Hora? Thio Bhai, Bihe Karao Na Tha? Naai, Thitiko Bihe Nae Baashe Na? Maami Lai Soda Houn? Aham,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 हजुर हमारा सेवाहर दु से सी सी बाइक, एस बाइक दुई सी सी सी का पलसर बाइक मजरा विश्वक सर्वाधिक बिक्री हुने, सचास सीसी का डिस्कभर बाइक एक सी सी का, का प्लाटिना बाइक पाउनुका साथ ही जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्कर संपर्क बजाज कंपनी को आधिकारिक विक्रेता आशीर्वाद ऑटोमोबाइल ट्राली चार मगरी चौक प्रसाद छप्पन्न पांच तिरासी मोबाइल अंठानबे चार इकान बारह शून् छोरा को बिहे का जिम्मा लक्ष्मी कपड़ा को जिम्मा मलाई तर भिडियो कैमेरा को जिम्मा कसलाई एंड हजू हमीकुभविवाह व्रतबंध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोह में स्तरीय भिडियो सुटिंग अफलाइन अनलाइन डिजिटल भिडियो मेक्सिंग एडिटिंग टेलीफिल्मिल्म बना पे में हमीकहां संपर्क राख्होस् का चौधरी पर्सा बजार चौबीस चो कोटी चौक एवरेस्ट बैंक प्रोपराइटर चित्रराज चौधरी संपर्क मोबाइल अंठानब्बे सात तिरपन अठारह दुई सियानबे अंठानब्बे एक सौ बारह पचास छ सौ पचास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 हजार हमी कहाँ रेमंडमल गिनी कपड़ा उपलब्ध छुनाई सिलाई बुने कार्य करपड़ा सुपथ मूल्य में पाइन संपर्क बागलुंगाली टेलर्स एंड शटिंग सुटिंग सेन्टरिचार पर्स बजार प्रोपाइटर चित्रबहादुर परिवार मोबाइल नंबर अन्ठानबे चार पचास अड़सठी पांच सचासी हमी स्कूल का शिक्षक का ड्रेस ओहो, मलाई मेरो ले न, हो मैं तो मेरे सारे धोका दियो, फिर कई काम करना खोजो बिग्र हैरान होना इसका विश्वासिलोरपो बनाने ठा होला।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 थप जानकारी कलागी संपर्क सी एस कंप्यूटर रत्नगर एक सौरा चुक मोबाइल नंबर अंठानब्बे पाँच पचास बैसठी शून्ना चौवालीस प्रोपाइटर रूपकाल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 सम्पर्क गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट सौरा चोक गङ्ग प्लाजाको तेस्रो तलाइल नम्बर अन्ठानब्बे शून्य अस्ति छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनस चार सय बयासी घर तथा कोटा सजावटका लागि तपाईँले एक पटक सम्झनै पर्ने नाम उन डेकोर हामी घर हमी कहाीर कारपेट प शाख कार्यालय मेन रोड नारायणगढ़ बैंक नजी तथा आवश्यक पड़े भर्टिकल भैलेंसिंग पर्दा पाइन आसिया होम होस समझान कोठा सजाने सपना पूरा कर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 विश्व पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला प्रोग्राम जस्ट पनि सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्ला पाँच मेकी हर्चमा र साथसाथै यति हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आज प्रोग्राममा रहेर तपाईँसँग हामीले गफ गफ गरिराखेका विशेष गरी यो साउन्डको महिना त्यसमाथि पनि साउन्डको महिनामा विशेष गरी सोमबारको दिन चाहिँ दिदीबहिनीहरू धेरै जस्तो दिदीबहिनीहरू व्रत बस्नुहुन्छ त्यस्तो त दाजुभाइहरू पनि बस्नुहुन्छ तपाईँलाई चाहिँ के लाग्छ व्रत बस्नु ठिक हो कि होइन ठिक हो भने किन ठिक हो बेठीको हो भने किन बेठीको तपाईँले चाहिँ आफ्नो विचार राख्नु होला त्यसको लागि दुईवटा बाटो तपाईँको लागि खुल्लै लागि आफ्नो विषय राख्नुको लागि रेसा Hey, hey. राजने राजने के सर आदि राजुले चाहिँ खोली राख्नु भएको छ र राजुले के हाँस्नु भएको छ के हो त्यो चाहिँ राजलान थाहा होला है हेलो हजुर नमस्कार हजुर नमस्कार दिजु का भज क भन्दै हुनुहुन्छ के म शक्ति خورबडा उही पुरानो पवनजन पवनजन के पवनजी हजुर धेरै भन्दा धेरै समय पछाडी भेट भयो क्या रे के समय ग्याप भयो मैले त धनकुटा हुँदा पनि कल त गर्नुथेँ कल त गर्नुहाथे तर त्यस्तो विधि सम्झिरा चाहिँ हैन के र त नै भन्नुपर्छ अनि तपाईँले लिनु भएको छ कि छैन नि भनेपछि हाम्रो पवनजीलाई टपिक त्यही लाग्यारे आज हामीले एउटा विचार राख्नको लागि तपाईँहरूको विचार बुझ्नको लागि चाहिँ होइन हामीले एउटा टपिक नै भन्नुपर्छ हामीले राखेका छौँ कि यहाँलाई चाहिँ व्रत लिएको व्रत बसेको मनपर्छ या पर्दैन व्रत किन बस्ने यहाँलाई चाहिँ के लाग्छ कि व्रत बसेको सही हो नि सही अब यस्तो पहिलादेखि नै अब हल्का चलन चल्दै आयो होइन अनि त्यसकारणले नि सही भयो कि अब एउटा आस्था हो नि त एउटा अब मैले केही चिजको माग गरेर व्रत बसेको छु भनेपछि एउटा मनको सन्तोष भयो आत्मसन्तुष्टिको लागि नि व्रत बस्ने हालत चाहि आफूले आफ्नो मूल्याङ्कन आफै गर्ने हो आफ्नो सही कन्डिसनमा अब सक्छु भन्ने छ भने लिने होइन अलिकति शरीरमा अब अलिकति खराबी छ कमजोरी छ नेक्स्ट टाइम नआइहाल्छ नि आफ्नो आफ्नो अवस्था हेरेर पवनजी धेरै समयपछि भेट भयो त्यति नै खुसी लाग्यो फेरि फेरि पनि आउँदै गर्नु होला डेडिकेसन छ भने राख्नुहोस् हजुरहरूलाई यही मेरा आवाज यो अनियरसम्म पुर्याउन सहयोग गर्नुहुने निशा तामाङ अनि सहयोग गर भनेर सिकाउने निरु त्यसपछि सञ्जु चौधरी उमा बानिया एलिना नम्रता अनि फर्स्टमा कलर गर्नु कल गर्नुभएको थियो राधा त्यसपछि मेरो साइक्लिङ साथीहरू छ धरानको कन कञ्चन मोक्तान चाँदनी खातुन गङ्गा अनि त्यसपछि मेरो साथी निलाम अधिकारी पूर्ण थामा सुदन तामाङ दिपेन्द्र जनक भरत केदार बद्री त बस्न मन लाग्छ या लाग्दैन के छ के लाग्छ व्रत बसेको राम्रो या नराम्रो विश्वास राख्न लागि तपाईँ पनि चाहनुहुन्छ भने डाइल गर्नु सपना पाँच र पास दिस छठी 333 राजदीप साराको साथी फेरि पनि लाइन मा हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु हेलो हजुर नमस्ते, नमस्ते। दुबई जानलाई नमस्कार दुबई जनाको तर्फबाट अजा कामेटको बोलते हुनुहुन्छ अ कोरागबाट शान्ति अहा कोरागबाट शान्ति अनि शान्ति जी हजुर के छ खबर एकदम ठीक छ एकदम ठीक छ एकदमै पर्फेक्ट पर्सेन्ट भनेको मात्र तर मनमा चाहिँ अनि शान्ति अब फेरि आज अ? भनेपछि ल भन्नुहोस् आफ्नो विचार राख्नुहोस् यहाँलाई व्रत बसेको मन पर्छ या अनि त्यो पनि हो आफ्नो स्वास्थ्यको ख्याल्नु पर्यो अलिकति काम गर्नु छ भने खाँदै नखाए काम गर्न का। सकिँदैन आफूले नबसे पनि व्रत बस्नु राम्रो प्रति आस्था विश्वास गर्नु राम्रो हजुर शान्तिजी प्रोग्राममा कुराकानी भयो होइन अनि सोमदाको लागि सूर्य दादाको लागि सुभाष दादाको लागि अनि विष्णु दादा अनि अर्पण हो सबैको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र मेरो मान्छेको लागि दे? दे गीत बन्द गर्नुहोस् न राजे कस्तो गीत बजाउनुहुन्छ फेरि राजले पक्नुहोस् है एकैछिन भयो बन्द भयो अनि रेडियो ए बन्द भयो अनि यहाँको शुभनाम भनेर सम्झानाले सुन्नुहोस् न सोधिराखेको छ मैले त चिनिसकेको छु नहीं नहीं। नहीं नहीं। है सके है के <laughs> वान वान के अनि जी नरामला खबर के अनि अब यो साउन्डको महिनामा हाम्रो एन्जलजी पनि व्रत बस्नु भएको छ विशेष गरी सोमबार है तपाईँलाई चाहिँ यो व्रत किन बसेको होला यो साउन्डको सोमबार नै धेरै जसो व्रत बस्नुहुन्छ किन बसिन्छ साउन्डको सोमबार यति व्रत मेरो कि आपनो दिचार। आपनो दिचार। दिचार। के फ्यामिलीको लागि अनि मेरो फ्युचरको लागि होइन त्यो पनि हामी अब सालभरमा एक महिना एक महिनामा अब कहिले चार कहिले चार दिन पर्छ र पाँच दिन पर्छ होइन त्यति भोके बस्दा केही फरक हजुर हप्तामा एक दिन भोकै बस्दा भगवान् प्रति चाहिँ अलिकति आफ्नो समय चाहिँ होइन निकालेर भगवान्को दर्शन गर्दा होइन के फरक पर्छ र भनेर होइन भनेपछि हाम्रो एन्सलजीको नि कटिबद्ध व्रत छ है भनेपछि व्रतको दिनमा चाहिँ तपाईँले के खानुहुन्छ के खानुहुन्न पाँच पानी खान्छ अनि अनि एकै दिन मात्रै खानु भनेपछि हाम्रो एन्जलजीलाई त पथास्तो हुँदै गाहिँ <laughs> एन्जलजी फेरि आफ्नो शरीरको पनि ख्याल गर्नुहोस् है त्यो फेरी एकदमै के ओहो कस्तो चक्कर लगाइरहेको भन्यो भनेपछि त्यो भोक लाग्ने रिङ्गट लाग्ने भन्ने कुरा त पसेको कुरा हो नि होइन के तपाईँ सोच्नु भएको सबै कुरा पुगोस् हामीले भनेर हुन्छ भने होइन हामीले भनेको पुगोस् तपाईँलाई Okay. स्नेहो ठुलो कुरा है अन्सलजी भनेपछि लाग्यो क्यारे आज एकदम सम्झ ओहो हामीहरूसँग पनि कुरै हुँदैन नि एन्चलजीसँग गफ गफ भइरहेको किन रिसाउने हामी ल सम्झाउनुहोस् भनेपछि एन्चलजी मलाई सम्झाउनु भयो है मलाई जन्म दिनु भएकोमा थ्याङ्क्स हो क्या हो <laughs> आ मलाई जन्म दिनु भयो मलाई यतिको बनाउनु भयो मलाई यो संसार देखाउनु भयो सबै कुरा मैले देख्न पाए भोग्न पाए चिन्न पाए बुझ्न पाए है यदि महरु नै नहुनु भएको भए म पक्कै हुँन्थे आज हामी बोलिरहेको हुन्थेन होइ ओके okay. थाहा ला ठीक छ तपाईलाई yes, मलाई चाहिँ मेरो ममले आज नहड्का म एक साभाइभर पार्टीमा दिवा आचो गनाले आज मयाछु भनेपछि आफ्नो मम ड्याड प्रति चाहिँ एकदमै हुन्छ नि आस्था भनौँ न एकदमै सम्मान गर्नुहुन्छ आफ्नो मम ड्याडलाई क्या अझै गर्न मन लागिरहेको थियो के गर्नु आजले पक्नु सफा पाउनुहुन्न भोलि मात्रै हो भन्नुभएको छ है राजुले पनि सोच्नु भएको र सबै पुगोस् होइन हामी प्रोग्राम जस्ट फर इन्जोयमा छौँ र तपाईँसँग यस्तै रमाइलो रमाइलो कुराकानी गर्दा गर्दै आजको कार्यक्रमको लास्ट लास्टमा पनि आइसकेका छौँ भने कालिम्पोङबाट बिदा हुनुपर्छ के जस्तो लागिरहेको यतिजेलसम्म तपाईँले प्रोग्राम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र त्यस्तै गरी इन्टरनेट अनलाइनबाट हामीलाई साथ दिनुभयो जहाँ कहीँ रहेर तपाईँलाई पनि धन्यवाद छ त्यसै गरी अनलाइनमा आउनुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ र प्रोग्राम जस्ट फ्रेन्डेबाट हामी दुवैजना एकैसाथ बिदा हुन्छौँ सेती, काली, कोई सोजी, कोई जैली, चमली, सुन्दली, मकमली, रैमकली सेती, काली, कोई सोजी, कोई